इसी ना रिश्लिंग आनी डार्लिंग, मनोकामना गए गाड़ी मैले मैले उफ, कामना माने गाड़ी बनाऊन अब तुशी हो हाम्रा शेषता हाइड्रोलिक ज्याक्वास डेन्टिंग पेंटिंग मरमत संपूर्ण साना जीव का पार्टर जेनेरटर फेसिलिटीज साथ ही कार होम डिलिवरी को व्यवस्था रखे पुनश्च संपूर्ण कार जीप बहान मरमत करे में हमी लमझुस कामना ऑटो वर्कशॉप एंड सर्विसिंग सेठ बकुलर नगर पालिक को अगाड़ी फोन शून्य छपन्न पांच तिरसठी शून्य मोबाइल अंठानब्बे पाँच पचास छैसठी पाँच नौ स्वागत गर्न मिठा मिठा लुकफाकाहरूको साथमा तपाईँलाई भेट्नको लागि यो साँझको बेला तपाईँसँगै सह यात्रा गर्नको लागि उपस्थित छौँ प्रविधि कक्षीमा हुनुहुन्छ यति बेला विष्णु अनि तपाईँको साथमा तपाईँ सँगै छु म प्रतीक्षा पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन साँझ सात बजेपछि आउँछौँ साँझको बेला मिठो धुनबाट तपाईँले सात बजी सक्यो भनेर थाहा पाउनु भएको छ र अर्पण शुभ साँझको व्यवसाय पनि सुरु भयो भनेर अनुमान लगाइसक्नुभयो आज पनि निकै नै रमाइला खालका निकै नै मिठा मिठा लोकभाकाहरू तपाईँको माझमा लिएर उपस्थित भइसकेका छौँ र यो साँझको बेला एकैछिन हामीसँगै रमाइलो गर्न चाहनुहुन्छ मिठा मिठा लोकभाकाहरू सँगै रमान चाहनुहुन्छ भने आउनुहोला दुईवटाबाट तपाईँको लागि हामीले खुला गरिसकेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस राज्यको अर्पण शुभसाजको व्यवसायीसँग सहकार्य गरेको छ न्यू मनोकामना अटो वर्कसअप एन्ड सर्भिसिङ सेन्टरले जुन रत्नगर आर्ट बकुल्लहरमा रहेको छ हाइड्रोलिक ज्याकवास डेन्डिङ पेन्टिङ मरमत त्यस्तै गरी सम्पूर्ण किसिमका जिपहरूका पार्ट्सहरू पाइनुका साथै जेन्डरको पनि सुविधा रहेको छ जेन्डरको पनि सुविधा रहेको छ त्यस्तै गरी कार होम डेलिभरीको पनि व्यवस्था रहेको छ एकपटक अवश्य सम्झिनुहोला तपाईँले न्युमन काम र अटोक्सप सर्भिसिङ सेन्टरलाई सम्पूर्ण कार जे बिहान मरमत गर्नु परेको छ भने तपाईँले सम्झिनुहोला यो आग्रह तपाईँलाई गर्छु जुन रत्नगर नगरपालिकाको अगाडि रहेको छ पन्न पाँच त्रिसठी शून्य पचहत्तर मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास अन्ठानब्बे पाँच पचास नौ यति बेला अर्पण शुभ साँझको व्यवसायमा कोही साथी आइसक्नु भएको छ विष्णुजीले मलाई इसारा गरिसक्नु भयो म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो हेलो हजुर नमस्कार हुनुहुन्छ यहाँको शुभनाम हेलो हजुरको शुभनाम हुन हुनुहुन्छ लाइनमा हजुर सुरुवाती चरण नै अलिकति खराब भएको छ राम्रोसँग कुराकानी हुन सकिया छैन हेरौँ अन्तिमसम्म कस्तो हुन्छ अर्को साँझको व्यवसाय हो मिठा मिठा लुकफाका तपाईँको माझमा लिएर हामी आएका छौँ र तपाईँ पनि आउन चाहनुहुन्छ भने दुईवटा बाटो तपाईँको लागि खुल्लै छ र शून्य यति बेला कोही साथी हुनुहुन्छ नमस्कार नमस्ते हजुर मकवानपुरमा मकवानपुरबाट सोनिया लामा अनि सोनियाजी भएको छ कि हुन्छ ठिकै छ अनि सोनियाजी केमा व्यस्त हुनुहुन्छ धादिङमा रहनुभएका सम्पूर्ण घर पर्यल सामालाई मकनपुरमा रहनुभएका बाबा मम्मी दाई भाउजू भाइ यहाँ नजिकै बसेर फिल्म सुनिरहनु भएको भाइ दिपेश लामा नारायण घाटमा बस्नुहुने श्रीमान समीर तामाङ साजको व्यवसायमा अर्को साथी पनि आइसक्नु म उहाँलाई पनि स्वागत गर्छु नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ रनापा रनापा किरण किरण किरण खान ना? ना एहे, राम्रोसँग बस्नुहोस् है अनि आज अर्पण सुभाष आउनुभएको छ किरण जीले ककसलाई समजेरनुहुन्छ म सर्वप्रथम त रेडियो अर्पणलाई हजुर हजुर अनि त चाहिँ मेरो भाइ रमेश हु हु दिनेश हजुर बुलाल अनि मेरा आमा अनि त्यति मलाई तिन नतिने सम्पूर्णलाई हुन्छ गर्के म आउनुको खुशी लाग्यो फेरि फेरि पनि आउँदै गर्नु होला यसरी नै माया गरिराख्नुस है ह त ल नमस्कार किरणजी आउनु भएको थियो यति बेला रणपादबाट र अर्को साथी पनि आइसक्नुभयो म ढिला नगरिकन स्वागत गर्छु नमस्कार हेलो को बोल्दै हुनुहुन्छ हजुर हजुरदेखि अनि अरू साँझमा आउनु भएको छ हाम्रो अनि सिलिङ्गे गई विद्यार्थी अथवा विद्यार्थी बिफहरू सम्पूर्ण स्टाफको लागि र मलाई नै के भनेर तिमी माथि नै सम्पूर्ण आएको लागि हुन्छुसी लागि आउँदै गर्नु होला है हस् नमस्ते नमस्कार मेनुकाजी आउनु भएको थियो यति बेला र अर्पण शुभसाजको व्यवसायमा यति बेला हामी एउटा मिठो भाका तपाईँको माझमा राख्छौँ आज मैले विशेष गरी अर्पण शुभसाजको व्यवसायमा निकै नै नयाँ नयाँ लोक माझमा लिएर आएका छु पूर्णकला विषी अनि कुलेन्द्र विकको आवाज रहेको भाका एक नारायण भण्डारीको शब्द र सङ्गीतमा तपाईँको माझमा राख्छु जय जय होस् सान तिम्रो जिंदगी सुखमय होने सुबान जूले पानी तिमी लुम भान जय जय होस जय जय होस तिम्रो जय जय होस हो, हो। रो पारो सो तिम्रो जिंदगी सुखमाय हो जय जाय हो तिम्रो जय जाय हो पाया सुना झारोस मैझे रो न पारो साढ़ो तिम्रो जिंदगी सुखमाय हो समय हेर्नु नपरोस् सानो ति जिन्दगी सुखमय हो सु निकै नै मिठो भाका तपाईँहरूले सुनिसक्नु भएको छ अर्पणसम्म आजको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ न्यु मनोकामना अटोक्सप सा। एन्ड सर्भिसिङ सेन्टरले आजको कार्यक्रमसँग सहकार्य गरेको छ तपाईँलाई सम्पूर्णकार जे भ्यान मर्मत गर्नु परेको छ भनेदेखि सम्झिनुहोला न्यु मनोकामना अटो वर्क्सप एन्ड सर्भिसिङ सेन्टरलाई त्यहाँबाट तपाईँले विभिन्न जिप कारभ्यानहरू मरम्मत गर्नुको साथै सम्पूर्ण जिपका पार्ट्सहरू पनि पाइन्छ कार होम डेलिभरीको पनि व्यवस्था रहेको छ त्यसैले एकपटक अवश्य सम्झिनु होला न्यु मोनकामना अटो वर्क्सप एन्ड र सर्भिसिङ सेन्टरलाई जुन रत्नगर आठ बकुलरमा रहेको छ अगाडि छ नम्बर शून्य छप्पन्न पाँच फोन गरेर अझ धेरै जानकारी लिनुहोला र यी सुविधाहरू तपाईँलाई लिनु परेको छ भनेदेखि तपाईँ अवश्य पनि आउनु न्यु मणिका अटो उक्सप एन्ड सर्भिसिङ सेन्टरमा जुन रत्नगराट बकुलहरूमा रहेको छ यो जानकारी तपाईँलाई गराउँछु र अर्पण शुभ सहजको व्यवसायमा यति बेला आफ्नो आफन्तलाई अफन सम्झिनको लागि यिनै लोक भाका सँगै लागि कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार नमस्ते दिदी हजुर कहाँबाट कोही बोल्दै हुनुहुन्छ म कोराकबाट शान्ति लामा नामा, जी एकदम एकदम खाना-खाना खाउला सम्झिन मन लाग्यो सर्वप्रथम हजुरलाई युनिटको लागि अनि मलाई शान्ति लामा भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि नमस्कार शान्तिजी आउनु भएको थियो बेला कुरा लोक रेडियो, पनि विश्वको जुन सुके कुनाबाट सुनिराख्नु भएको छ यति बेला अर्पण शुभ समाजको व्यवसायमा फेरि अर्को साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार नमस्कार हजुर हाल ठीक खाना जु कम हजुरलाई धन्यवादी हो हजुर सुदीपनी नचिन्ने सम्पूर्णलाई सुदीप भनेर नचिन्ने सम्पूर्णलाई हो ल नमस्कार सुदेपी <laughs> हुनुहुन्छ उदायु अनि बेलबहादुर बमबहादुर शुभ साँझको यो तपाईँको माझमा राख्छौँ तपाईँ पनि फोन प्रयास गर्दै गर्नुहोस् नै मिठो खालको भाका भर्खरै बजारमा आएको छ तपाईँलाई पक्कै पनि मन मनपर्छ यति बेला अर्पण शिव साँझको युवसमा पुणकला ऋषि अनि ऋषि खड्काको आवाज रहेको भएका हो शब्द प्रेमसागर पौडेलको रहेको छ यति बेला तपाईँको माझमा राखिति तिम्रै साथ हालिन्छु एकछििम्ती सिन्दुर त मेटिन साथ छु सानो जुनी जुनी रहने छोमाया दिन्छु जिउ छु सँगै तिमीले साथ जीवन जीवनभरि मेरी प्रिएसी न तिम्रै साथ लिन्छु एकछििम्ती सिन्दुरु त मेटी न साथ सानो जुनी जुनी माया एक एकछििम्ती सिन्दुरु त मेटी न साथ सानो जुनी जुनी छो माया दिन्छु सानो जिनी जुनी, जुनी रहे चुक्खु माया बेन छिनेकै नै मिठो भाँगा तपाईँले सुनिसक्नु भएको छु भाजको युवतलाई सम्झि हुनुहुन्छ तपाईँ यति बेला र न्यु मणिकामना अटो वक्सप एन्ड सर्भिसिङ सेन्टरले आजको कार्यक्रमसँग सहकार्य गरेको छ तपाईँलाई कार जे भ्यान मरमत गर्नु परेको छ भनेदेखि सम्झिनु होला न्यु मणिकाम्ना अटो एन्ड सर्भिसिङ सेन्टरलाई कार होम डेलिभरीको पनि व्यवस्था रहेको छ हाइड्रोलिक ज्याकवास पेन्टिङ पेन्टिङ मर्मत गर्नु परेको छ साना जीवका पाठहरू तपाईँलाई चाहिएको छ भनेदेखि तपाईँले सम्झिनुहोला रत्नको आज बकुलाहरूमा रहेको छ नगरपालिकाको अगाडि छ यति बेला अर्को शुभ समाजको व्यवसायमा आफ्ना आफन्तलाई सम्झिनको लागि कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर काप्री है हजुर? खाना फोन लगाउन खोज्नुहुन्छ आज त लागि खुशी लाग्यो मलाई पनि यति धेरै माया गर्नुहुन्छ तपाईले पनि समझिदै गर्नु होला है त अनि सीताजी अजीनी आजअर्ब सब सआज मारफत कस्तो समझिन मन लाग्या छ मेरो भबलाकी छोरी मेरी दिदी हुनुहुन्छ मेरो नटिन्के मेरो छोरा छोरी सीता कान्डी भनि तिनी सम्पूर्ण मेरो बृद्धकी दिदीको सम्मुख सबैले सँगै जान्छु मले तिनीले सबैले सँगै जान्छु तपाईहरुले पनि सँगै जान्छु ल हाम्रो तसबाट पनि धेरै सम्झना आउ बज्न मिठो भाका सीताजीको लागि विशेष गरी है त सीताजी आउनु भएको थियो दृष्टिविहीन हो भन्दै हुनुहुन्छ निकै नै र मैलेसँग कुराकानी गरिदिनु भयो वास्तवमा अर्पण सुजको व्यवसायले सबैजना साथीहरूको मन छोएको छ कि जस्तो लाग्छ सबैजनाले धेरै माया गर्नु छ यसरी नै माया गरिराख्नु होला यो आग्रह पनि गर्छु र अर्पण सुब्बाको व्यवसायमा कोही साथी फेरि हुनुहुन्छ लाइनमा स्वागत गर्छु नमस्कार हजुर कामदै हुनुहुन्छ कुमार एकदम एकदम ठीक ठीक कति छिटो हुन्छ प्रवीन्द्र खुसी लाग्यो फेरि पनि आउँदै गर्नुहोला प्रविन्द्राजी आउनु भएको थियो यति बेला मकवानपुरदेखि र अर्पण सुबसाजको व्यवसायमा कोही साथी फेरि लाइनमा हुनुहुन्छ हामी कार्यक्रमको लगभग अन्त अन्तमा पनि आइपुग्न लागिसकेका छौँ अन्तिम सहभागी हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु नमस्कार ओहो ठीकै छ अन्तिम सहभागी हुनुहुन्थ्यो तर उहाँसँग डिस्कनेक्ट भएको सफनको इच्छाति हुनुहुन्छ एकजनासँग हामी अब कुरा गर्ने गर्छौ हजुर नमस्कार नमस्ते हजुर कहाँबाटको बोल्दै हुनुहुन्छ हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ जीराउनाबाट उमेश दराई जीराउनाबाट उमेश दराई अनि उमेश से हजुर के छ दाइको हालखबर एकदम ठीकै छ दिदी खानपिन त पक्के भइसकेको छ होला हजुर खानपिन भइसकेको छ होला नाइँ फाइनल दि अब यो कार्यक्रमको तयारी छ ल ठिक छ हजुर पनि शुभसाजमा अन्तिममा आउनु भएको छ कसलाई समजिनुहुन्छ कार्यक्रमकर्ताहरुलाई ता धन्यवाद हजुर अनि कन्ट्रोलमा बस्नु हुनु दाजालाई उहु अनि मम्मीलाई हजुर दाजालाई हाईलाई दिदी दिदीलाई मनताले सुनिराउनु भएको छ आजी आशिष र अनि मेरो कलेजमा पर्ने साथीहरू यसरी नै माया गरिराख्नुहोस् है ल नमस्कार उमेशी आउनु भएको थियो यति बेला र अर्पण शुभ साँझको व्यवसायको हामी अन्तमा छौँ मैले तपाईँलाई अगाडि नै उद्घोष गरिसकेका थिएँ एकजना साथीसँग मात्र कुराकानी गर्छौँ भनेर अब पनि कार्यक्रमबाट छुटिनुपर्छ निर्धारित समय सकिसकेका छ यति जेलसम्म तपाईँले अर्पण शुभ साँझको व्यवसाय सुनेर बसिदिनुभयो धेरै धेरै धन्यवाद दिन्छु र त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लुडब्लु डट रेडियो अर्पण डट कम लगन गरेर विश्वको जुन सुकेकोबाट तपाईँले पनि साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र यति जो साथीहरूले फोन गरिदिनु भयो फोन सम्पर्कमा आज जो जो साथीहरू आउनुभयो तपाईँ सम्पूर्णलाई पनि धन्यवाद आज कार्यक्रमबाट कार्यक्रममा आउनुभएको थियो सोनियाजी मकवानपुरबाट किरणजी रुणबहादुरबाट मेनिकाजी आउनुभएको थियो गडौलीबाट शान्तिजी कुराकबाट सुदीपजी पिठुवाट रेशजी हुनुहुन्थ्यो लोथरबाट सीताजी पनि आउनुभएको थियो पिठुवाटै र प्रविध्राजी आउनुभएको थियो मकवानपुरबाट र अन्तमा उमेशजी आउनुभएको थियो तपाईँ सम्पूर्णप्रति आभारी छु फोन प्रयास गर्नु नै तपाईँप्रति पनि आभारी छु र यतिन्जेल सम्मको प्राविधिक साथको लागि विष्णुलाई धेरै धेरै धन्यवाद दिँदै अर्पण शुभ साझको आजको व्यवसायबाट म प्रतीक्षा पनि छुटिन्छु हवस् त नमस्कार जिस हो मैले फिर बीसवनी मेरी सानू बोलो कि रिशाऊनी बिर्सो कि जसो आओन थो पाई रोजो कि टाणा होना खोजो कि निम्रो मया म मा कमी आई मेरी बोले बोलो कि रिसाऊनी बिर्सो कि जसो ला था पराई थाल रोजो कि टाणा हो न तिम्रो कि निम्रो मया था। तिम्रोमा कमी आई मरा समाज को दर्प